रेडियो अर्पण एक सय चार थप्लो त मैने पछि मोबाइल चेन्ज गर्नुहुन्छ नि ल किन चेन्ज नगर्नु त पूर्वी चितवन के सबैभन्दा पुरानो मोबाइल पसल लकुस मोबाइल पसलमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल पाइने भएपछि के तपाईँ मोबाइल किन्न या चेन्ज गर्न या त बिग्रेर हैरान हुनुहुन्छ चिन्ता नलिनुहोस् तपाईँ के सहर टाढी बजारमा अवस्थित पूर्वी पुरानो मोबाइल तपाईँको साथमा छ विश्वासले मोबाइल मुरानो खरिद नयाँ तथा उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरको होलसेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क लपकुस मोबाइल हाउस रत्नगर दुई टाढी चितवन मोबाइल अन्ठानब्बे चार पचास तिस चार सय उनासे अन्ठानब्बे शून्य निरञ्जन श्रेष्ठ मोबाइल त चेन्ज गर्नुहोस् तर गर्ज नगर्नुहोस् नि हाँसु भन्थे अद्वित्य सम्झी रुन बाध्यछु वियोगी भई तिम्रो तस्विर छुन बाध्यछु बाध्यतावश ओढारभित्र भुमरीले छुपिदियो उज्यालोको प्रतीक सम्झी खोज्न जुन बाध्यछु हाँसु भन्थे अतिथ्य सम्झी रुन बाध्यछु बात गर्छन् घरिघरि तिम्रा आवाज हृदयमा बात गर्छन् घरिघरि तिम्रा आवाज हृदयमा बेबश भई खोज्न सरगमकुद हुन बाध्यछु वियोगी भई तीब्रो तस्वीर छूना बाद्दु हाँ भन्थे अतिथि समझी रोना बाु हार्दिक स्वागत एवं म सन्ध्याकाली नमस्कार कार्यक्रम अर्पण शुभ साँझको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोता मित्रहरूमा रहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय मेगा हर्स र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट भएको छ कार्यक्रम अर्पण शुभ व्यवसायमा रहेर हामी तपाईँसँगै कुराकानी गर्छौँ र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने तपाईँ आउनुपर्ने हुन्छ स्टुडियोको टेलिफोन लाइन खुला छ शून्य छपन्न पाँच त्रिसठी तिन सय था। र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटोहुँदै तपाईँ आउन सक्नुहुनेछ आजको श्रृङ्खलालाई लभकुस मोबाइल हाउसले प्रायोजन गरेको हो धुन रत्नगर दुई टाँडीमा अवस्थित छ जहाँ पुरानो मोबाइलसँग नयाँ मोबाइल साथ गरिनुका साथै नयाँ मोबाइल यहाँलाई आवश्यक परेको छ भने पनि र मोबाइललाई रिपेरिङ गरेर बनाउनु परेमा र त्यति मात्रै नभएर उत्कृष्ट ब्रान्डका विभिन्न कम्पनीका मोबाइल सेटहरू चाइनिज सेटका मोबाइलहरू होलसेल तथा खुद्रा मूल्यमा यहाँलाई आवश्यक परेको छ भने तपाईँले सम्झनै पनि ठाउँ हो लपकुस मोबाइल हाउस रत्नगर दुई जसका प्रोपाइडर हुनुहुन्छ निरञ्जन श्रेष्ठ र अन्य जानकारी पनि तपाईँ आफै लिन चाहनुहुन्छ भने सम्पर्क नम्बर हो अन्ठानब्बे र अन्ठानब्बे शून्य उनान्तिस शून्य फोन गरेर अन्य जानकारी पनि लिन सक्नुहुनेछ आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षीबाट मित्र विष्णु आवाजबाट अर्पण शुभ साँझको सहयात्री मसूर्य सुगीत भाइसँग कुराकानी हुनेछ सात तिस बजेसम्मको यो बिचमा हामी रहनेछौँ र कार्यक्रममा कोही मित्र आइसकेको इसारा मिल्दैछ पहिलो श्रोता सँगसँगै मैले उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो नमस्ते नमस्ते जी दिनभरि पसलतिर त्यस खाना है हो साउजीलाई होला नमस्ते टेलिफोन कता हराउनु भयो यतिसम्म अध्ययनको लागि र ठिकै छ खाना भइसक्यो रिवाजको अथवा भएको छैन खानुभएको छैन एउटा आवाज बुझ्ने छ कस कसलाई सुनाउनुहुन्छ कार्यक्रम मार्फत समझुती को सहभागिता तरकारी चौकबाट कार्यक्रम अर्पण शुभसा व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा आउन सक्नुहुनेछ आजको कार्यक्रमलाई लभकुस मोबाइल हाउसले प्रायोजन गरेको हो पूर्व सबैभन्दा पुरानो मोबाइल पसल पनि हो जहाँ पुरानो मोबाइलसँग नयाँ मोबाइल सार्नुका साथै नयाँ मोबाइल आवश्यक परेको छ मोबाइल रिपेरिङ गर्नुका साथै उत्कृष्ट ब्रान्डका विभिन्न कम्पनीका मोबाइलहरू तथा खुद्रा मूल्यमा छ भने पुग्ने पर्ने राख्दिनु आदरजी हजुर खाना खाइसक्नुभ हो अथवा भाको छैन हो खाइसकिए हु दिनभरि कता व्यस्त रहनुभयो हजुर दिनभरि कता व्यस्त रहनुभयो अनु गार्तिरी भन्नुहुन्छ उहु गार्तिरी हजुर एउटा आवाज गुञ्जने सर कार्यक्रम मार्फत गर्नु लेख कसकसलाई सुनाउनुहुन्छ र विशेष त मेरो साथीगु लागि तपाईको लागि विष्णु दाइको लागि अनि अनु भने तिनी न पूर्ण न ३ सम्पूर न लागि अनसानो सहभागिताको लागि धन्यवाद अझै पनि रेडियो नजिकै छ ख्यारे खर्टिकै छ अन्त्य सुनेर साथ दिनुहोला अहिलेलाई नमस्ते अरू खड्काको सहभागिता पर्साबाट कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ आउँदै गर्नुहोला यति बेला एउटा आवाज गुन्जिसकेको छ पृष्ठभूमिमा पछिल्लो समयमा बजारमा आएको आवाज पनि हो चोलेन्द्र पौडेलको उत्कृष्ट लय तथा शब्द सृजना हो चोलेन्द्र पौडेल अनि साथीहरूको आवाजमा सोचिएका आवाज हो मन पर पराउँछु भने हेलो डार्लिङ हाई भन नत्र भने दाई भन यस्तै यस्तै बोल्दैछ निकैले नाचु नाचु खालको आवाज आवाजपछि कुराकानीको क्रमलाई लिएर फेरि आउनेछु कतै नजानु होला भाए हेलो डर्लिङ हैना नद्र मलाई कै भाए हेलो डार्लिङ हैमाना नै धाइमाइमानाइ मन पारे कै भाए हेलो डार्लिङ हैना नत्र मलाई धइमाना मन पारे नत्र मलाई मन पारे भा हेलो डलिङ हाइभान नत्र मलाई ई भाए हेलो डालिङ हैमाना त मलाई दाइमाना मन पारे कही भाए हेलो डार्लिङ हैमाना नैमा नै मन पारे गई हेलो डार्लिङ हैमाना नै दाइमाना पारे गाई भाए हेलो डार्लिङ हैना नात मलाई दाइमाना मन परे कै भा हेलो डार्लिङ हाइभना नत्र मलाई राम्रै लागी खुला खुप्पी खुप्पी केही छैन पुरा मात्रै ठुला किन भन्छौ दाइभन हजुरभित्र मन पर्दैन भने आजैबाट आइभर किन भन्छ दाइभर मन पराउँछ भने हाल्लो हालो हाल्लो डार्लिङ हाई भत्र भने दाइभर चलेन्द्र पौडेल आउने राधि कामालको आवाजमा सजीवको आवाज हो कार्यक्रम अर्पण शुभसाधारण पहिलो साङ्गीतिक सा कौसली संसङ्गीतमा आवाज बिसाइसकेका छौँ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ सा भने सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटाबाट खुल्ला छ आजको कार्यक्रमलाई प्रायोजन गरेको हो लभकुस मोबाइल पसलले पूर्वी चितवनकै सबैभन्दा पुरानो मोबाइल पसल हो लभकुस मोबाइल हाउस जुन रत्नगर दुई टानीमा अवस्थित छ जहाँ पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्नुका साथै नयाँ मोबाइल आवश्यक परेमा बिक्रीको मोबाइल मोबाइल रिपेरिङ गर्नु परेमा सँगै उत्कृष्ट ब्रान्डका विभिन्न कम्पनीका मोबाइलहरू चाइनिस सिटका मोबाइलहरू होलसेल तथा खुद्रा मूल्यमा यहाँलाई आवश्यक परेको छ भने तपाईँले सम्झिनै पर्ने ठाउँ लभकुस मोबाइल हाउस जसका प्रोभाइडर हुनुहुन्छ निरञ्जन सुरेष्ठ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा सात तिस बजीसम्मको बिचमा हामी रहनेछौँ सु, हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच बेगा हर्जा इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट भएको छ प्रविधि कक्षको पाटो हुँदै मित्र विष्णु अनि आवाजबाट अर्पण शुभ साँझको सहयात्री म सूर्य रकाल सँगै तपाईँको साथ मिलिरहेको छ र त्यही साथमा साथ जुटाउनुको लागि अर्को एकजना मित्र टेलिफोन लाइनमा आइसक्नु भएको छ भनेर इसारा मिल्दैछ मैले उहाँलाई इतिलाको क्रममा स्वागत गर्छु हजुर नमस्ते मलाई मिठा बाटैमा बुलाए रहेछ तिमी अर्कै त्री दुलाए मायालाई मा आफ्नो ठानदानी आफ्नो ठानदानी दोख माया छ भानी जान्दी रोज खानदानी बाटाइमा भुलाए रहेछ तिमी अर्का दुलाई मायालाई आफ्नो ठानदानी आफ्नो ठानदानी दोखो हो माया छ आफ्नो मलाई मिठा बाथेमा भुलाइ भैसौ तिमी अर्केकी दुलाई माया आफ्नो ठानदानी सोखो माया छ भने जान्दानी रज्यौ खानदानी आ, हाल सधैँको जस्तै गर्मी बढ्ने क्रममा पनि सकिन्छ विनोदजी कता हराउनु भयो गर्मी बढ्ने क्रममा छ सा, स्वास्थ्यको ख्याल राख्नु होला होइन ता बाहिर यतातिर पनि हल्का चिसो मौसम चाहिँ छ बाहिर चाहिँ होइन हल्का पानी पनि परिरहेको छ ठिकै छ विनोदजी खाना भइसक्यो अथवा भएको छ होइन खाइसक्नुभयो कार्यक्रममा आउनु भएको छ एकैछिनमा साढे हामी एउटा आवाज बजाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ सर्वप्रथम त रेडियो अर्पण सुनेर बस्नका सम्पूर्ण रेडियो अर्पण प्रेमी श्रोताहरू मभन्दा पछाडि आउने मभन्दा अगाडि अनि अनि यहाँ दानबहादुर श्रेष्ठ दाईले रेडियो सुनिरहनु भएको छ किरण गिरी अनि त्यसपछि बिरबहादुर थापा मेरो एकजना जोडा छ राम्ररी नेपाली घरबाट आउँदैछ यहाँ घर यहाँले सताइरहेको छ भन्दै रहेछ कार्यक्रममा सहभागिता रह्यो तपाईँको सम्पूर्ण साथीहरूलाई पनि हामीसँगै रहनुहोला भनेर विधा गर्दै थिएँ विधा हुनुहुन्छ र विधा भइसक्नु भएको छ कार्यक्रमहरूमा सुना छ पाँच त्रिसठी तिन सय बत्तीस र दुईवटा बाटो खुल्ला छ यही बाटो हुँदै तपाईँ सक्रोडेछ र हामीसँग कुराकानी गर्न सक्नुहुनेछ हामीलाई सुनिरहनु भएको छ जुन कुनै माध्यमबाट त्यसो त सात तिस बजीसम्मको बिचमा रहने क्रममा थुप्रै साथीहरूसँग कुराकानीको क्रमलाई जुटाउने प्रयत्न गरिरहेको छु हेर्दा एकजना मित्र मैले उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते कहाँबाट हुनुहुन्छ कमल आलिमोगढ हुनुहुन्थ्यो धादिङबाट र कुराकानी गर्ने क्रममा सम्पर्क विजित भइसकेको छ अर्कै एकजना मित्र टेलिफोन लाइनमा मैले उहाँलाई स्वागत गर्छु यति बेलाको क्रममा आज नमस्ते हेलो हेलो कोही सा सा को सा साथी हुनुहुन्छ उहाँसँग पनि कुराकानी हुनु लागिरहेको छैन अर्कै एकजनामा साथी सुन्ना सपन्न पाँच त्रिसठी र तेत्तिसको दुईवटा बाटोमध्ये कुनै एउटा बाटो रोजेर टेलिफोन लाइनमा आइसक्नु भएको छ यति बेलाको क्रममा उहाँलाई स्वागत गर्नुपर्ने रेडियोलाई अगेर त्यसैले अलिकति रेडियोलाई यो बेलामा चाहिँ होइन राम्रोसँग कुराकानी हुन सक्दैन कार्यक्रम मार्फत एउटा आवाज गुन्जनेछ कस कसलाई सुनाउनुहुन्छ वीरजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला अहिलेलाई छुट्यौँ है नमस्ते मेरबहादुर चिपाङको सहभागिता मिलेको कार्यक्रम अरू शुभसा व्यवसायमा छौँ आजको श्रृङ्खलालाई लभकुस मोबाइल हाउसले प्रायोजन गरेको छ जुन रत्न गर्दै टाँडीमा बस्दैछ आज बेला अर्को एउटा आवाज गन्जिसकेको छ पृष्ठभूमिमा पछिल्लो समयमा बजारमा आएको आवाज पनि हो जुन आवाज आवाजलाई तिर्सना म्युजिक प्रणालीले बजारमा लिएर आएको आवाज हो स्थानीय कलाकार मेलन लामाको शब्द सङ्गीत हो भने मेलन लामा अनि गीत संग्रहमा समावेश आवाज हो आवाज सुनौ आवाज पछि फेरि हामी आउने नै छौँ तपाईँ डाइल गर्दै गर्नुहोला पाँच तेर्छन बत्तीस रूप नेपाली नहीं बोलती रहाली नहीं बोल देशा, रह छह नानी देसा कालो टोपी कालैका पाला नेपालमा जन्मिए नेपाली गोरी रुपडर थैरो खैरो केश रुप छ थैरो खैरो केश नेपाली नै बोल्दी रहेछौ नेपाली नै बोल्दी रहेछौ कहाँ नानी सालो टोपी कालैका पाला कालो टोपी काले काल कपालाइए ने नेपाल में हुकी मता हजूर में भीला गराउन त होला पक्कै फाइदा चिन्न जाने गराउन त होला पक्कै फाइदा मैहु कान्छी घुमाइदिने मैहु कान्छी घुमाइदिने नेपालको गाइदा कालो टोपी कालो कपाल का चिना जाने गराउन त होला पक्कै फाइदा मै हो कान्छी घुमाइदिने नेपालको फाइदा आवाज पचिल्ला समय में बजार में आगे तिरसना म्यूजिक प्री बजार में आया आवाज हो शब्द संगीत हो स्थानीय कलाकार मिलल ला पचि क्रम में समुद्र सुमा संजीव का आवाज भी हो मिलन लामा अनि रमिला न्यौपानीको सुमधुर आवाज सुजीवका आवाज कार्यक्रममा का दोस्रो कसले सँगसँगै तपाईँ आवाज बिर्साइसकेका छौँ कार्यक्रममा का अर्पण शुभ सांसद व्यवसायमा छौँ टेलिफोन लाइनमा कोही मित्र हुनुहोस् तर अगाडिदेखि नै प्रतीक्षा गरेर बसिरहनु भएको छ भनेर इसारा मिल्दैछ को हुनुहोस् उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्ते हेलो हेलो कोही साथी सा तर कुराकानी हुन सकिरहेको छैन अर्कै एकजना साथी टेलिफोन लाइनमा हजुर नमस्ते हेलो नमस्ते हजुर नमस्ते कहाँबाट को मगर जी। प्रेम थापा मगर प्रेम जी? के हो हुनुहुन्छ प्रेमजी हामीलाई खाना खाएर सम्झनुभयो अथवा भएको छैन है कार्यक्रम आउनु भएको छ एउटा आवाज हामी अन्त्यमा बजाएर छाड्नेछौँ कस कसलाई सुनाउनुहोस् हुन्छ प्रेमजी सहभागिताको लागि धन्यवाद अन्त्यमा छौँ धेरै कुराकानी गर्ने मन थियो तर कुराकानी गर्न सकेनौँ आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै होला अहिलेलाई भने बिदा गरे हाइ सुटाउनुहोस् प्रेम थापा मगरको सहभागिता था धादिङबाट अन्त्यमा छौँ उहाँसँग कुराकानी का गर्यौँ र हामी कुराकानी गर्न नसक्दैनौँ टेलिफोन लाइनमा कष्ट नगर्नुहोला भन्न चाहन्छौँ कार्यक्रम अर्पूर्ट साँझको व्यवसायबाट अब भने हामी छुटिनु पर्ने बेला भइसकेको छ आजको कार्यक्रमलाई प्रायोजन गरेको थियो पूर्वी क्षेत्रवनकै सबैभन्दा पुरानो मोबाइल पसल लभकुस मोबाइल हाउसले जुन रत्न गर्दै टाढीमा अवश्य छ जहाँ पुरानो मोबाइलसँग नयाँ मोबाइल साटिनुका साथै नयाँ मोबाइल आवश्यक परेकोमा पनि तपाईँले पनि ठाउँ हो लभकुस मोबाइल हाउस र अब भने कार्यक्रमबाट बिदा हुनु पूर्व कार्यक्रम सुन्नुभयो कार्यक्रम प्रतिपक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुनकिने कुनै तह र तबकाबाट तप सुन्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु टेलिफोन सम्पर्कमा जुट्नुहुने सम्पूर्ण साथीहरू र टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने तपाईँलाई पनि धन्यवाद अनि धन्यवाद आजको कार्यक्रमको आयोजना गर्नुहुने लभकुस मोबाइल हाउस का प्रोप्राइटर निरन्जन श्रेष्ठलाई सँगै यतिका झेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र विष्णुलाई पनि धन्यवादका शब्दहरू आभार प्रकट गर्न चाहन्छु र पृष्ठभूममा घुन्जिसकेको छ एउटा आवाज एसएलसी पास भयो हजुर क्याम्पस पढ्न गयो पोहोरसम्म सानै थियो अहिले बुझ्ने भयो माया प्रेम पीडित अध्यक्ष नै मै हो बिहान क्याम्पस धाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिएको छ तेजस बेग्मी राधी कामालको आवाज होइन जनावाजलाई समय डिटल बजारमा लिएर आएको आवाज हो यही आवाज तपाईँको लागि छार्दै अर्पण शुभ आजको श्रृङ्खलाबाट अर्पण शुभ सहयात्री मसुरी ढकाल पनि बिदा हुन्छ हवस् नमस्कार शुभ सन्ध्या हो आयले भायो। ए माया भेम पीड़ित शो अ बुका कैंप इंग्लिश गणित पढ़ानेटर चाहिए कोकोको गाँव समाज को दर्पण